कम्युनिस्ट आन्दोलनका तीन शिखर पुरूष मदन भण्डारी र जिवराज आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको कुरा मैले माथि चर्चा गरिसकेको छु यस्तो दुर्घटनाको अनुसन्धान राम्ररी गरियोस् भन्ने हाम्रो पार्टी र आम जनसमुदायको आवाजलाई गिरिजाप्रसाद कोरेलाको सरकारले व्यवस्था गरिरह्यो यसको विरोध गर्न र उच्चस्तरीय न्यायिक जाँच गराउन हाम्रो पार्टीले देशव्यापी आन्दोलन सुरु गर्यो यो आन्दोलनमा सक्रिय रूपमा भाग लिन म पूर्वाञ्चल खटिएँ महिला नेत्री गङ्गा डाँगेगायत केही नेतालाई साथमा लिई म ठाउँ ठाउँमा आमसभा गर्दै हिँडेँ हामी दासटुङ्ग हत्याकाण्डको यथार्थ तस्विर जनतालाई बताउँथ्यौँ यसको गहिराईमा पुगेर अनुसन्धान हुनुपर्छ भन्थ्यौँ हामी जनतालाई आन्दोलनको आवश्यकता र औचित्यका बारेमा बुझाउँथ्यौँ म ठाउँ ठाउँमा मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सविस्तार चर्चा गर्थेँ उर्लाबारीको आमसभामा मैले कम्युनिष्ट आन्दोलनले एउटा विश्वासिरो नेता जन्माएको थियो नेपालको पृष्ठभूमिमा मार्क्सवादको सृजनात्मक विकास गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धेरै माथि उठाउने व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो मुलुकले एउटा जल्दो बल्दो विचारक पाएको थियो त्यस्तो विचारकलाई षड्यन्त्रपूर्वक हत्या गरिएको छ भन्दै बोलेको थिएँ अखबारहरूले मैले बोलेका कुरा छापेका थिए काठमाडौँ फर्केफर्सी केही साथीहरूले तपाईँ त उर्लाबारीको आमसभामा मदन भण्डारीलाई नेपालको दोस्रो बुद्ध भन्नुभएछ नि भन्नुभयो वास्तवमा मैले त्यहाँ मदन भण्डारीलाई नेपालको दोस्रो बुद्ध भनेकै थिइनँ मैले त्यहाँ भनेको कुरा थियो विगत आधा शताब्दीको नेपालको कम्युनिस्ट आन्दोलनले तीन शिखर पुरुष जन्माएको छ पुष्पलाल मनमोहन र मदन भण्डारी आज मदन भण्डारी हामीबीच हुनुहुन्न उहाँको षड्यन्त्रपूर्वक हत्या गरियो तर सानै उमेरमा पनि मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा उचाइमा पुर्याउनु भयो पार्टीको सातौँ महाधिवेशनले यी तीन नेताहरूलाई आफ्नो ब्यानर बनाएर मौलिक परम्पराको सुरुवात गरेको छ जनकपुरमा भएको सातौँ महाधिवेशनको उद्घाटन समारोह स्थल र बन्द सत्रको हलमा मुख्य ब्यानरमा यी तीन नेताहरूलाई प्रस्तुत गरिएको थियो यो देखेर भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादीका महासचिव दिपशङ्कर भट्टाचार्यले मलाई भन्नुभयो यो तपाईँहरूले धेरै राम्रो गर्नुभयो दुनियाँले बुझे नेपाली कम्युनिष्ट आन्दोलनको आफ्नै परम्परा छ आफ्नै नेता छन् मेरो त यो धेरै अघिदेखिको सोच हो त्यसैले मैले यी तीन नेतालाई नेपाली कम्युनिस्ट आन्दोलनका तीन शिखर पुरूष भनेको हुँ नेपाल कम्युनिस्ट पार्टीको स्थापना कोलकाता सम्मेलन पाटनमा भएको पहिलो भूमिगत महाधिवेशन र दरभुङ्गाको प्लेनममा उपस्थित थिइनँ ती बाहेक नेपाल कम्युनिस्ट पार्टीका राष्ट्रिय स्तरका सबै कार्यक्रममा मैले नबिराई भाग लिइरहेको छु मैले पुष्पलाल तुलसीलाल मनमोहन मदन भण्डारी मोहन विक्रमसिंह निर्मल लामा नरबहादुर कर्माचार्य देवेन्द्रलाल काइलाबा शम्भुराम श्रेष्ठ लगायत धेरै जसो चर्चित नेताहरूसँग एउटै कमिटीमा बसेर काम गरेको छु अहिलेका माओवादी पार्टीका नेताहरूसँग पनि एउटै कमिटीमा बसी काम गर्ने मौका मिलेन तैपनि बाबुराम भट्टराईले हिसैलाई एमीसँग सहकार्य गरेको छु आधा शताब्दीभन्दा बढी कम्युनिष्ट आन्दोलनमा आफै संलग्न भई काम गरेको अनुभव विभिन्न नेताहरूसँग गरेको सहकार्य र उहाँहरूको योगदानलाई ध्यानमा राखे मेरो मनले पुष्पलाल मनमोहन र मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनका तीन शिखर पुरूष ठम्ब्याएको हो पुष्पलालले अत्यन्त अप्ठ्यारो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो त्यस्ताका नेपालका कम्युनिस्टहरूको भलो चिताउनीहरूले समेत निरुत्साहित गर्दा पनि नेपाली समाजको आवश्यकता बुझी पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो र नेपालमा कम्युनिष्ट आन्दोलनको विजयारोपण भयो त्यस समयदेखि नेपाली राजनीतिमा तेस्रो धारको उदय भयो शोषित पीड़ित जनताको धारका रूपमा वामपन्थी धार स्थापित र विकसित हुँदै गयो र यो समयको गतिसँगै प्रभावकारी हुँदै गयो आज नेपालको कम्युनिष्ट आन्दोलन देशको निर्णायक शक्तिका रूपमा विकसित हुँदैछ पुष्पलाल जीवन पर्यन्त यस आन्दोलनलाई अघि बढाउन निष्ठापूर्वक लाग्नुभयो यही योगदानका कारण उहाँ सधैँभरि नेपाली कम्युनिष्टका लागि प्रेरणाको स्रोत भइरहनुहुनेछ मनमोहन अधिकारीले आफ्नो जीवनको झण्डै छ दशक लामो राजनैतिक यात्रामा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन निष्ठापूर्वक काम गर्नु भारतको स्वतन्त्रता सङ्ग्रामबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका मनमोहन अधिकारीले नेपालको पहिलो जनआन्दोलनका रूपमा स्थापित विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गर्नुभयो उहाँले नेपाली धरतीमा कम्युनिष्ट आन्दोलनलाई चिनाउनु मनमोहन अधिकारी नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव र नेपालको पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री हुनुभयो उहाँलाई नेपालको कम्युनिष्ट आन्दोलनले जहिले पनि शिखरमा राख्यो सधैँ कम्युनिष्ट आदर्शप्रति निष्ठापूर्वक समर्पित भई मनमोहन अधिकारीले आफ्नो लामो राजनैतिक यात्राका क्रममा निरङ्कुश राणाशाही र रा निर्दलीय पञ्चायती व्यवस्थाका विरूद्ध अविराम सङ्घर्ष गर्नुभयो उहाँले नेपालका शोषित पीड़ित जनताको हक अधिकार प्राप्ति र प्रजातन्त्रको आन्दोलनलाई अघि बढाउनु भयो नेपालको कम्युनिष्ट आन्दोलनलाई नेपाली जनतामाझ लोकप्रिय बनाउनु भयो विदेशमा नेपाल कम्युनिस्ट पार्टीको प्रतिष्ठा बढाउनु भयो मदन कुमार भण्डारी आफ्ना अग्रज नेताहरूभन्दा कम बाँच्नुभयो तर उहाँले अल्पायुमै नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो गुण लगाउनु भएको छ उहाँले जनताको बहुदलीय जनवादको कार्यक्रम र यसको कार्यनीति प्रतिपादन गर्दै आजको सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर नयाँ सोच अघि सार्नुभयो मूलत उहाँकै योगदानले नेकपा एमाले नेपालमा सबैभन्दा ठुलो पार्टीका रूपमा स्थापित भएको छ उहाँ नेपाली जनतामा अत्यधिक लोकप्रिय हुनुहुन्थ्यो उहाँ असाधारण प्रतिभाको ध्वनि हुनुहुन्थ्यो वास्तवमा यस्तो व्यक्तिलाई अल्पायुमा गुमाउनु पर्दा नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको छ पुष्पलाल मनमोहन र मदन भण्डारी तिनैजनाको आफ्नै विशिष्ट व्यक्तित्व खुबी र योगदानले नेपालको कम्युनिष्ट आन्दोलनलाई आज यो उचाइमा पुर्याएको हो त्यसैले उहाँहरू नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुषका रूपमा हुनुहुन्छ र सधैँ रहिरहनुहुनेछ भन्ने मेरो विश्वास छ